नमस्कार कार्यक्रम अर्पण बहसमा स्वागत छ म ध्रुवराज कनाल प्रविधि संयोजनमा रिजन हुनुहुन्छ हामी हरेक हप्ताको बुधबार बिहान आठ बजेको ट्राफिक खबर पश्चात आउने गर्छौँ आज पनि हामी उपस्थित भइसकेका छौँ आजको श्रृङ्खलामा अन्तर्राष्ट्रिय श्रमिक दिवस आज परेको छ र दिवसका अवसरमा विभिन्न ट्रेड युनियनहरूले विभिन्न स्थानमा कार्यक्रम आयोजना अलग अलग स्थान में कार्यक्रम को आयोजना कर मंच ढंग ने विभिन्न पार्टी निकट का मजदूर संगठन विभिन्न कार्यक्रम को आयोजना करोजना कर चित्व में विभिन्न कार्यक्रम को आयोजना मजदूर हक अदिकार उठाने ती दल दिवसका अवसरमा मात्र केन्द्रित रहने त्यसपछि मजदुरलाई त्यति वास्ता नगरेको भन्ने गुनासाहरू पनि यति रहेका छन् यो अवस्था किन रहन्छ मजदुर कहिलेसम्म न्यून पारिश्रमिकमा काम गर्ने र यसमा मजदुरहरूको हक अधिकार जुन सेवा सुविधाहरू पनि तोकिएको छ त्यो पनि पूर्ण रूपमा नपाएको भन्ने गुनासाहरू पनि आइराखेका छन् यसमा एमाले निकट ट्रेड युनियन जे फण्ड जिल्ला के भन्छ कङ्ग्रेस निकट ट्रेड युनियन स्वतन्त्र कङ्ग्रेस के भन्छ नेकपा माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ के भन्छ यो विषयमा हामी, गर ए हामी कुराकानी गर्दैछौँ आज मजदुर दिवसलाई यी संगठनहरूले कसरी लिएका छन् हामी यसमा कुराकानी गर्नेछौँ सुरुमा कुराकानी गर्दैछौँ एमाले निकट ट्रेड युनियन जी जिल्ला अध्यक्ष गोविन्द अर्याल हामीसँग हुनुहुन्छ गोविन्दजीलाई स्वागत छ रेडियो अर्पणको यो अर्पण बहसमा धन्यवाद मजदुर दिवस मई दिवस कसरी मनाउँदै हुनुहुन्छ कसरी सम्झनुहुन्छ मजदुर दिवसलाईौबिसौ अन्तर्राष्ट्रिय मई दिवस हामी मनाउन गइरहेका छौँ यो एक सय चौबिस वर्ष अगाडिका मजदुर आन्दोलन आन्दोलनका नेताहरूले चाहिँ आठ घन्टा काम आठ घन्टा आराम र आठ घण्टा मनोरञ्जन भन्ने मूल नारा सहित गरिएको आन्दोलनको अहिले हामी एक सय चौबिसौँ भाग अथवा एक सय चौबिसौँ वर्षमा मनाउँदैछौँ त्यसले गर्दाखेरि हामीले अहिले अहिले भनेको चाहिँ गर्ने काम भनेको एघार बजे चौबिस कोठीमा जम भेला भएर त्यहाँबाट नारा जुलुस सहित पुलचोकमा गएर चाहिँ सभा गरेर सम्पन्न गर्न गइरहेका छौँ यहाँले भन्नुभयो जस्तै आठ घन्टा काम आठ घन्टा आराम आठ घन्टा मनोरञ्जन छन् जुन मजदुरहरू अहिले रहेका छन् उनीहरूले आठ घन्टा मात्र काम गर्न परेको अवस्था छ मनोरञ्जनमा जीवन व्यतीत गर्न पाको अवस्था छ के लाग्छ यहाँलाई अब यस्तो छ जहाँ संगठित मजदुरहरू छन् जहाँ अधिकारको बारेमा बोल्न सक्ने छन् जहाँ सङ्गठनहरू बनाएका छन् त्यो ठाउँमा आठ घन्टा काम आठ घन्टा राम्रो आठ घन्टा त मनोरञ्जन चाहिँ लागू भएको छ र उहाँहरूले त्यसरी नै काम गर्नु भएको छ जहाँ सङ्गठित रूपमा मजदुरहरू हुनुहुन्न जहाँ चाहिँ व्यक्तिगत रूपमा दुईजना तिनजना चारजना मजदुरहरूले काम गर्नुभएको छ त्यो ठाउँमा भनेको चाहिँ समस्या छ अठार बिस घन्टासम्म लगातार काम गर्नुपर्छ न्यूनतम पारिश्रमिक पनि नदिएको अवस्था छ त्यसले गर्दाखेरिमा अहिले चिचुङ जिल्लाको हकमा यो दुई खाले श्रमिक भनौँ न अब दुई खाले त भन नहुने दुई प्रकारका श्रमिकहरूले काम गरिरहनु भएको छ एउटा अब त्यो अवस्थामा चाहिँ त्यो क्षेत्रमा तपाईँहरूको आँखा पुग्या छैन के गर्दैन आँखा नपुगेको छैन पटकै चितुन जिल्लामा एउटा घरभित्र काम गर्ने घर आधारित श्रमिक भन्छौँ हामी त्यो घर आधारित आदा, श्रमिक जसले चाहिँ अरूको घरमा बिहान बेलुका भाँडा माग्ने र कपडा धुने मजदुर छ उसको समेत उनीहरूले पनि यो श्रमएन ट्रेड युनियन एन अनुसार राज्यले घोषणा गरेको न्यूनतम तलब पाउनु पर्दछ उनीहरू सङ्गठित हुन पाउनु पर्दछ र उनीहरूले आफ्नो हक अधिकारको बारेमा सङ्गठित रूपमा आवाज उठाउन पाउनु पर्दछ भनेर नेपाल ने ने ट्रेड युनियन महासङ्घले अभियानै सञ्चालन गरेको छ जसको चाहिँ घर आधारित मजदुर भनेर हामीले चाहिँ केन्द्रीय कमिटी गठन गरेर त्यो मार्फत चाहिँ हामी नेपालभरि भएका घर घरभित्र काम गर्ने मैले उदाहरणको लागि भने त्यस्ता सबै खाले मजदुर चाहिँ सङ्गठित गर्नुपर्छ र उनीहरूलाई अधिकारको अधिकार प्राप्तिको आन्दोलनमा लगाउनुपर्छ भन्ने हिसाबले चाहिँ हामी लागिरहेका छौँ तर हामी जति पुग्न पर्ने हो त्यति पुग्न सकिरहेका छैनौँ यो औपचारिक र अनौपचारिक भन्ने दुईवटा श्रम क्षेत्र छ हामी औपचारिक क्षेत्रमा चाहिँ पुगेका छौँ अनौपचारिक क्षेत्र जहाँ चाहिँ थोरै मजदुरहरूले काम गर्छन् अथवा घरजारी कृषि मजदुर अब यस्तो यस्तो ठाउँमा जति पुग्नुपर्ने हो हामी त्यो पुग्न सकिरहेका छैनौँ हामी योजनाबद्ध तरिकाले पुग्नुपर्छ र घर घरमा गएर चेतनाको विकास गराउनु एक सय चौविस मई दिवस मनाउँदै गरेको सन्दर्भमा यहाँले भन्नुभयो जस्तै अझै धेरै बाँकी छन् कहिले पुरा होला त अब ती मजदुरले कहिले राम्रोसँग काम गर्ने कहिले आराम गर्ने कहिले सुख शान्तिसँग बस्न पाउने जुन तोकेको तलब कहिले पाउने त अब यो यस्तो छ यो राज्यको समस्या छ हेर्नुहोस् मजदुर आन्दोलन त अगाडि बढेको छ मजदुरहरू आन्दोलित गरेका छन् आन्दोलन अधिकारको लागि आन्दोलित भएका छन् तर हाम्रो कार्यान्वयन पक्ष छ नीति निर्माण श्रमिकको पक्षमा केही हसहत भएको भए पनि कार्यान्वयन पक्ष भनेको राज्यमा फितलो छ कुनै मजदुरले अधिकार प्राप्त गर्नुपर्छ र यो राज्यले दिएको अधिकार हो भनेर उनीहरू आन्दोलन गर्छन् भने राज्य त्यसको विरुद्धमा थुप्रै ठाउँमा विरुद्धमा लागिरहेको अवस्थाको कारणले गर्दाखेरि र त्यसै कारणले अब संविधानको बारेमा हामीले यो मई सबैभन्दा मुख्य मुद्दाको रूपमा संविधानमा नै श्रमिकहरूको अधिकारको ग्यारेन्टी गरिनुपर्छ भनेर चाहिँ हामीले पटक पटक भन्दै आएका छौँ र यसपालिको चौबिसौँ अन्त एक सय चौबिसौँ अन्तर्राष्ट्रिय मही दिवसमा त्यो संविधानमा नै श्रमिकका हकको ग्यारेन्टी गराउनुपर्छ र त्यसलाई कार्यान्वयनको पक्षमा राज्यले ध्यान दिनुपर्छ भनेर चाहिँ हामी सबैभन्दा दरौँ मुद्दा यसपालि उठाइरहेको भनेको है के के मागहरू छन् के के सम्बोधन गर्नुपर्ने हो त्यो हक अधिकार प्रष्ट रूपमा भनिदिनुहोस् जस्तै सबै श्रमिकलाई समेट्ने गरी सामाजिक सुरक्षा लागु गर भन्ने जस्ता सबै श्रमिकको तलब सुविधाको बारेमा अनि जन जननिर्वाचित सबै संस्थामा दस प्रतिशत मजदुरहरूको ग्यारेन्टी श्रमिकको प्रतिनिधित्व ग्यारेन्टी गर भन्ने जस्ता नयाँ संविधानको लागि निर्वाचनको मिति रोजगार केन्द्रित विकास मिति लागू गर भन्ने जस्ता नाराहरूसहित हामी चाहिँ अहिलेको म दिवस मनाउँदैछु अब यहाँलाई चाहिँ कस्तो लाग्छ चितवनमा हुनुहुन्छ श्रमिकको अवस्था जुन यहाँको सङ्गठनमा त्यस बाहेक सङ्गठन बाहिर रहेका श्रमिकको अवस्था चाहिँ कस्तो छ जस्तो लाग्छ यहाँलाई अब यो त यस्तो छ राज्यले बैसठी सय रुपियाँ न्यूनतम तलब आठ घन्टा काम गरे बापत बैसठी सय रुपियाँ तलब घोषणा गरेको छ अनि त्यो बैसठी सय रुपियाँले छजनाको परिवार पालिनुपर्छ कम्तीमा पनि राज्यले अहिले भन्छ नि दुई सन्तानश्वरको प्रधान भने दुईटा बच्चा श्रीमान श्रीमती र बाहुरा आमा पैँसठी सयले त्यो श्रमिक बाँचिन सके पाँच दिनलाई पनि खान नपुग्ने अवस्था अहिले श्रमिकहरूले काम गरिरहेको mm. अवस्था छ धेरै जसो अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरू औद्योगिक प्रतिष्ठानमा काम गर्ने श्रमिकहरूलाई अहिले जुन जसरी राज्यले तलब तोकेको छ यो अत्यन्त धेरै न्यून छ त्यसै कारणले गर्दा पनि हामी चाहिँ कम्तीमा नि पन्ध्र हजारभन्दा कम तलब भयो भने छजनाको परिवार पालिन सकिँदैन सक्दैन भनेर कसैले अब कतिपय निकायहरूमा सत्ताइस हजार तिस हजारले हामीलाई खान पुग्दैन भन्ने एउटा खाले वर्ग पनि छ भने अनि एउटा वर्ग चाहिँ पैँसठी सय र पैसठी सयमा चाहिँ पालिनु परेको अवस्था छ अब सरकारकै मुख ताक्ने राज्यकै मुख ताक्ने पन्ध्र हजार कम्तीमा नि पर्ने यो सम्भव होला जस्तो लाग्छ यहाँलाई मान्छे पालिनु त पर्यो त तपाईँ उदाहरणको लागि जस्तै त विनोद चौधरीको कुरा गर्नुहोस् अहिले नेपालको सबैभन्दा धनी र अन्तर्राष्ट्रिय जगतमा ना पनि नाम लेखिएको चाहिँ एउटा धनाध्य व्यक्ति विनोद चौधरी उसले ऊ त्यही फ्याक्ट्रीभित्र काम गर्ने श्रमिकले चाहिँ बैसठी सय खाएको भएरमा उसलाई धनी बनाइदिएको होइन त्यसले गर्दा कम्तीमा पनि जस्तै बो, बोनस यन छ श्रम यन छ ट्रेड युनियन यन छ त्यहाँ व्यवस्था गरिए अनुरूप ती उद्योगपतिहरूले नेपालको कानुनलाई मान्ने मान्ने मानेर माने आफ्नो उद्योगमा कमाएको यति प्रतिशत चाहिँ मजदुरलाई दिनुपर्छ भनेर रा जुन राज्यले कानुन बनाएको छ त्यो कानुनको लागि व्यवस्था गरेर व्यवसायीहरू तिनवटा चारवटा पाँचवटा खाता राख्छन् अनि सबै कमाएको नाफा जति लुकाउँछन् त्यो कारणले गर्दा नै यो अवस्था आएको हो त्यही कारणले गर्दा यो उद्योग व्यवसायी पनि श्रमिकप्रति इमान्दार छैनन् उनीका छोरालाई प्लेन चढ चढ्नेदेखि कार्ड चढ्नेदेखि अमेरिकामा पढाउने व्यवस्था ती मजदुरले गरिदिएका छन् तर त्यो मजदुर चाहिँ बैसठी सय रुपियाँ बाँच्नु परेको छ अब तल बढ्नको लागि यहाँहरूले बेला बेलामा आन्दोलन पनि गर्नु त हुन्छ नि गरिन्छ अनि खै त अब यो केन्द्रीकृत आन्दोलन भएको छैन अहिले श्रमेलले चाहिँ दफातरले भन्छ आफ्नो प्रतिष्ठानभित्र रहेका समस्याहरूलाई मागपत्र सूत्रबद्ध गरी मागपत्र पेस गरेर नभए हडतालमा जाउ भन्ने जुन कुराहरू श्रमेलले उल्लेखित गरेका छ त्यो सङ्गठित क्षेत्रमा चाहिँ लागु भएको छ असङ्गठित क्षेत्र भनेको चाहिँ त्यसको निकाय कहाँ हो हो त्यो नै गाह्रो कुरो छ जस्तै अब अहिले भनौँ न रिक्सा मजदुर अनि त्यही भएर रिक्सा मजदुरमा समस्या छ राज्यले थुप्रै कुरा जस्तै हामी सामाजिक सुरक्षाको कुरा उठाइरहेका छौँ अनि एउटा घर आज त्यो जो चाहिँ सरोकारवाला निकायहरू जहाँ चाहिँ जिम्मेवारी बहन गर्न चाहँदैन त्यो त्यो ठाउँमा चाहिँ धेरै नै समस्या छ अब के गर्नुहुन्छ त मजदुरहरूको हकितको लागि यहाँले त नेतृत्व गर्नु भएको छ अब पन्ध्र हजार कम्तीमा नै तलब पुर्याउनको लागि यहाँको भूमिका के रहन्छ अब यस्तो भयो यो चाहिँ कस्तो हो भने अहिलेसम्म चाहिँ प्रतिष्ठानी स्तरमा आन्दोलन गर्ने त्यही उद्योगका मजदुरले मात्रै आन्दोलन गर्ने भन्दा सबै क्षेत्रलाई समेट्न नसकिएको र राज्य पनि त्यहाँ पुग्न नसकेकै कारणले अब कम्तीमा एकपल्ट केन्द्रीकृत आन्दोलन गर्नुपर्छ यो केन्द्र सबै नेपाल अधिराज्यमा भएका सबै खाले श्रमिकहरूको चाहिँ अधिकार प्राप्तिको लागि चाहिँ अब केन्द्रीकृत आन्दोलन गर्नुपर्छ भन्ने हिसाबले चाहिँ हामी नेपाल ट्रेड युनियन महासङ्घ लागेको छ र अहिले राज्यसँग हामी आन्दोलन गरौँ कि सबै क्षेत्रमा चाहिँ कम्तीमा खाना पुग्ने गरी चाहिँ वेतनको व्यवस्था ग गर्न सकिन्छ आन्दोलन गर्ने तयारीमा छौँ अब विभिन्न पार्टी निकटहरू छन् एस्ता ट्रेड युनियनहरू मजदुर त एउटै हुन् काम गर्ने एउटा क कारखानामा तर सङ्गठित रूपमा विभिन्न पार्टीमा केन्द्रीकृत के हुँदाखेरि चाहिँ मजदुरलाई नै अलिकति घाटा पुग्दैनको ट्रेड युनियन आन्दोलनमा सबैभन्दा Mm. मजदुरको मजदुर विरोधी भनेकै समस्या भनेकै त्यही हो अब उद्योग व्यवसाय व्यवसायीहरू सङ्गठित रूपमा उनीहरूको व्यवसाय के अरे सङ्गठन छ उद्योग वाणिज्य महासङ्घन्ने त्यसमा एमाले पनि छ माओवादी पनि छ काङ्ग्रेस पनि छ उनीहरू सङ्गठित रूपमा श्रम शोषणको लागि चाहिँ सङ्गठन बनाएर हिँडेका छन् हामी भने अथवा ट्रेड युनियन भने राजनीति पार्टीको झन्डा बोक्ने अनि त्यसपछि गएर नेतालाई प्रधानमन्त्री बनाउने आन्दोलन जुन बढी चलिरहेको छ अहिले नेपालमा त्यसको विरुद्ध चाहिँ नेपाल ट्रेड युनियन महासङ्घले सबै ट्रेड युनियनहरूलाई हामी भनेको वर्गीय आन्दोलन गर्नुपर्छ राजनीति पार्टीहरूको लठैत बनेर हिँड्नु हुँदैन भनेर चाहिँ नेपाल ट्रेड युनियन महासङ्घले अहिले सबै सबै अन्य ट्रेड युनियनहरूलाई विगत भनौँ न बैसठी त्रिसठी सालको जनआन्दोलनदेखि भागदीदेखि आजको दिनसम्म आइपुग्दा कम्तीमा हामी साझा सवालमा एघारवटा महासङ्घहरू चाहिँ एक ठाउँमा बसेर श्रमिक पक्षीय हितका लागि चाहिँ काम गर्नुपर्छ भनेर एक खाले समझदारी र सहमति भइसकेको अवस्था हो वा, हामी हाम्रा श्रमिकहरूको अलिकति चेतनाको नि कमी अनि त्यसपछि ट्रेड युनियनका नेता भनेको पार्टीले खटाएका नेता आदि आदिले गर्दा समस्या हो यो हामी तिर्न सफल हुन्छौँ र मजदुर एउटा कितामा रहन्छ रा राजनीतिक रा पार्टी अर्को कितामा रहन्छ अब हक अधिकारको पनि कुरा गर्ने अब पार्टीको झन्डा पनि बोक्ने यहाँहरू नै होइन र अब हक अधिकारको कुरा गर्न यहाँहरूलाई अलिकति महसुस कस्तो महसुस होला झन्डा बोक्नुहुन्छ यहाँहरूले नै यहाँ हक अधि हक अधिकारको कुरा गर्नुहुन्छ होइन झन्डा नबोकिकन त हक अधिकारको कुरै हुँदैन झन्डा के, के, के को लागि बोक्ने भन्ने मात्रै प्रश्न आउँछ हामी जस्तै अब नेपाल ट्रेड युनियन महासङ्घकै कुरा गर्नुपर्दा तपाईँले सुरुमै भन्नुभयो एमालेको चाहिँ मजदुर सङ्गठन भनेर हामी एकदम हाम्रो नेपाल ट्रेड युनियन महासङ्घ भनेको राजनीतिक पार्टीसँग हातेमालो मात्रै गर्छौँ हामी भनेको किनभने हामी सडकमा आन्दोलन गर्न चाहिँ सक्छौँ तर सदनमा हाम्रा कुराहरू उठाइदिनको लागि हाम्रो विचारसँग स विचार मिल्ने जस्तै हामीले भनिरहेका छौँ सम् सम्मानित श्रमजीवी वर्ग र समृद्ध जीवनको लागि समाजवाद भन्ने हामीले मूल नारा लिएर ट्रेड युनियन आन्दोलन अहिले चलिरहेको छ त्यो त्यस्तो समय त्यस्ता विषयहरूमा सदनमा पनि कुरा उठाउनुपर्छ र सदनबाट पनि हाम्रा कुराहरूलाई चाहिँ सम्बोधन हुनुपर्छ भन्ने हिसाबले चाहिँ हामी सहकार्य गरिरहेका छौँ तर हामी कुनै पनि राजनीतिक पार्टीको झन्डा बोकेर त्यो पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने खालको आन्दोलनमा चाहिँ हाम्रो नेपाल ट्रेड युनियन महासङ्घ आजसम्म गएको पनि छैन आगामी दिनमा जाने पनि छैन अब सबै सङ्गठनहरू मजदुरहरूको हक अधिकारको लागि लड्नको लागि एक हुने सम्भावना चाहिँ कतिको देख्नुहुन्छ यहाँले जस्तै अब मैले भनिहालेँ एमाले निकट भनेर यहाँहरू जी फन्ड हुनुहुन्छ ट्रेड युनियन स्वतन्त्र कङ्ग्रेस छन् अब यसरी सबै मजदुरहरूको हक अधिकारलाई स्थापित गर्नको लागि यहाँहरू अगाडि बढ्न सक्नुहुन्छ एक भएर होइन यसमा त विकल्पै छैन जबसम्म यो अहिले हामीले भन्छौँ खुट्टाले टेकेको ट्रेड युनियन आन्दोलन टेकाउनु पर्ने तर अहिले टाउकोले टेकिरहेको छ अहिले ट्रेड युनियन आन्दोलन भनेको टाउकोले टेकिरहेको छ त्यसलाई हामी परिवर्तन गरेर खुट्टाले टेक्ने बनाएर मैले उदाहरणको लागि भनौँ मैले अहिले जोडेको थिएँ कुनै एउटा ट्रेड युनियनको नेता राजनीति पार्टीले चाहिँ नियुक्त गरेर पठाउने जुन परम्परा छ त्यो परम्परालाई अन्त्य गरेर एउटा श्रमिक श्रमजीवी वर्ग नै त्यो ट्रेड युनियनको चाहिँ नेता बनाउने समय हामी त्यो आन्दोलनमा छौँ धेरै लाग्दैन आठ दसभित्र वर्षभित्रमा हामी त्यो सक्षम हुन्छौँ भन्ने मलाई लाग्छ अहिले लगभग अरू पनि अधिवेशन महाधिवेशन हुन थालेका छन् आफ्ना विचारहरू प्रस्तुत गर्न थालेका छन् नत्र भने राजनीति जस्तै लक्ष्मण बस्ने गिरिजा बाबुले टिको लगाइदिएको भरमा आजको दिनसम्म चाहिँ लक्ष्मणबहादुर बस्नेतले चाहिँ ट्रेड युनियन काङ्ग्रेसको नेतृत्व गरिरहनु भएको छ अर्कोतिर शालिग्राम जमर कटेल उहाँले चाहिँ पार्टीको नेताले टिको लाइदिया भएर आजसम्म चाहिँ मजदुर नेता बनिरहनु भएको छ भने हाम्रो नेपाल ट्रेड युनियन महासङ्घले छैठौँ राष्ट्रिय महाधिवेशन गरिसक्यो त्यसमा पार्टीको हस्तक्षेप हुँदैन हामी हाम्रो नेता आफै खान्छौँ त्यो सबैलाई यही खाले आफ्नो नेता आफैले खानी बनाइसकेपछि त्यो खुट्टाले ट्रेड युनियन आन्दोलनले त्यसपछि गति लिन्छ अनि सबै समस्याको समाधान खोज्न सकिन्छ र सबै ट्रेड युनियन कर्मीहरू एउटै खाता पनि आएर अनि त्यही हामी काम गर्न सक्छौँ भन्ने हामीलाई चाहिँ विश्वास अन्त्यमा अर्यालजी अब यहाँहरूको आज मजदुर दिवस मनाउँदै हुनुहुन्छ यहाँहरूले सबै विभिन्न सङ्घ सङ्गठनले पनि मनाउँदैछन् अन्त्यमा के भन्नुहुन्छ मजदुर दिवसको अवसरमा अब अहिले अन्तिममा भन्नुपर्दा त आज मई दिवस हामी एकदम व्यस्तताका साथ तयारी गरिरहेका छौँ एघार बजे हाम्रो चौबिस कोटीबाट चाहिँ ऱ्याली सुरु हुँदैछ त्यो अहिले मैले बोलिरहेको कुरा सुन्ने आम जनसमुदायदेखि लिएर यो न्यायको पक्षमा आन्दोलन गर्ने सबै सबै न्यायप्रेमी जन समुदायहरूलाई एघार बजे चौबिस कोटीमा नेपाल ट्रेड युनियन महासंघ र पेसागत महासंघले संयुक्त रूपमा गर्न गइरहेको र्यालीमा सहभागी हुने मजदुरका दुःख वेदना सुन्ने र आ आफ्नो क्षेत्रमा मजदुरको लागि हितको लागि केही गर्न सकिन्छ कि भन्ने अठोट बोक्न समेत अनुरोध गर्दै उपस्थितिको लागि अनुरोध गर्छ धन्यवाद धन्यवाद गोविन्द अर्याल एमाले निकट ट्रेड युनियन जी जिल्ला अध्यक्ष हुनुहुन्थ्यो मई दिवसको अवसरमा हामीले कुराकानी गरिराखेका छौँ र अब हामी कुराकानी गर्दैछौँ कङ्ग्रेस निकट ट्रेड युनियन स्वतन्त्रका जिल्ला अध्यक्ष लक्ष्मण भट्टराईसँग मई दिवसको अवसरमा र ट्रेड युनियन स्वतन्त्र कङ्ग्रेसले आज मई दिवस कसरी मनाउँदैछ मई दिवसलाई कसरी हेरेको छ मजदुरको पक्षमा ओकालत कसरी गरिराखेको छ ट्रेड युनियन स्वतन्त्र कङ्ग्रेसले यो विषयमा हामी कुराकानी गर्दैछौ जिल्ला अध्यक्ष लक्ष्मण भट्टराईसँग रेडियो अर्पण एक सय चार थप्लो पाँच समय गाज बेला सुनिरहनु भएको छ अर्पण बहस र अर्पण बहसमा हामी विभिन्न समसामयिक विषयवस्तुहरू उठाउने गर्छौँ हरेक हप्ताको बुधबार बिहान बजे बजेपछि आउने गर्छ ट्राफिक खबर पछि तपाईँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु पनि यो कार्यक्रम सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा हामी कुराकानी गर्दैछौँ ट्रेड युनियन स्वतन्त्र कङ्ग्रेसका जिल्ला अध्यक्ष लक्ष्मण भट्टराईसँग भट्टराईजीलाई स्वागत छ रेडियो अर्पणमा हजुर धन्यवाद आज कसरी सम्झनुहुन्छ मजदुर दिवसलाई हामी यो यस्तै चौबिसौँ अन्तर्राष्ट्रिय श्रमिक दिवस खुलाहरू जानु कार्यक्रम गरेर हामीमा आउनुभएको छ जुन मजदूर दिवस मनाइरहँदाखेरि यहाँले कार्यक्रम पनि गरेर आयोजना गर्नुभएको छ मजदुरको अवस्था चाहिँ कस्तो पाइने भएको छ यहाँले यस्तो मजुरको अवस्था त अब एउटा हिसाब जाँदाखेरि धेरै नागरिक छ होइन कतिपय हामीले मजदुरलाई अब आफ्नो हक र अधिकारलाई हामीले सङ्घर्ष गरेर हक अधिकार मिलाउँदै पनि गइरहेका छौँ र कतिपय ठाउँमा गर्दा गर्दै पनि अब नसकिरहेको अवस्था पनि छ हामी त्यसमै लागिरहेको छौँ अब यो मजदुर दिवसको वास्तवमा भन्दाखेरि हामी एक वर्ष एकजना जुन मनाउँछौँ त्यसै एउटा सन्देश दिनुपर्छ भन्दाखेरि हामी शर्मिकहरू पनि आफ्नो एउटा उ गर्नु पाउनुपर्छ रमाइलो गर्न पाउनुपर्छ अथवा हाम्रा हक अधिकारी स्थापित भएर दिनु यसमा चाहिँ हामी सम्झिनुपर्छ भनेर हामी कार्यक्रम गर्छौँ मधुर दिवस मनाएर मात्रै कर्मीको हक अधिकारी स्थापित हुने कुरा होइन हामी सङ्घर्ष नै गर्नुपर्ने सबैले गर्न सक्छौँ अब दिवसको अवसर मात्रै यी आवाजहरू उठ्छन् यी कुराहरू हक अधिकारी स्थापित किन हुन सकिरहेको छैन श्रम मजदुरहरूले किन सङ्गठित हुन सकिरहेको अवस्था छैन चेतनाको पनि कमी हो होइन र अर्को कुरो के भन्दा हामीले जुन हिसाबले सङ्घर्ष गर्न पर्ने त्यो हिसाबले पनि गर्न सकेको पनि हुन सक्छ हामी सबैजनाले के भन्दाखेरि सबै ठाउँमा लाग्दा केही अब असमर्फ हुँदो रहेछ लागिरहेको छ अब चेतना गर्मी साथीहरू आफै जागरुक हुन चाहन्न कतिपय ठाउँमा हामी चाहनु पनि त्यो समस्या छ अब आफू नै अलिकति आठ घन्टा भनेकोमा दस बाह्र घन्टा काम गर्नुपर्ने पीडामा बस्नुपर्ने अनि चेतना चाहिँ किन नहुने अब यो सबै बुझाइमा कमी नै होला सायद अब त्यो त अब हामी नै अब आफै नबुझ्नु होला तर कस्तो भन्दाखेरि चाहिँ अब यो व्यवसायीहरू उद्योगपतिहरूले पनि त्यो दिन चाहँदैन त्यसले गर्दा चाहिँ अब एउटा जागिर जान्छ डर पनि त्यो एउटा चाहिँ सिर्जनाहरू भइरहेको होइन त्यो कुराले गर्दा पनि त्यो नभएको छ अब यहाँ त नेतृत्व तमा हुनुहुन्छ अब त्यही जागिरको डर हुने यहाँ त सङ्गठित रूपमा अगाडि बढ्नु भएको छ कलकारका ठपी पार्ने अवस्था त गर्न सक्नुहुन्छ नि यहाँले होइन हामी लागिरहेको छौँ त्यसमा त्यसरी चाहिँ अब किनकि सबै कुराहरू हामी चिर्दैछौँ ती कुराहरू सबैलाई हामी स्पष्ट पार्दैछौँ सबै सर्मिकहरू हामी गर्ने यो तपाईँहरूको बाहिर जाने कुराहरू तपाईँले बाहिर खाने कुराहरू व्यवस्थाले गर्न सक्दैनौँ त्यसमा हामी ग्यारेन्टी छौँ भन्ने हिसाबले हामी आन्दोलन गरिरहेको छौँ कतिपय ठाउँहरू त्यसको पनि हामीले रोकिरहेको अवस्था पनि छ कतिपय ठाउँमा व्यवस्थालाई डाइर पनि हामीले फेरि पुनर्वारी गरेको अवस्था पनि छ होइन लागिरहेको छ सबैको नौ कहींसम एक सौ चौबीसों मई दिवस मनाई राख तेत्रा वर्ष भैस मई दिवस मनाने ऐसे ती हक अधिकार स्थापित कर सकता यहाँ भनेको दुई हजार तिन सालबाट सुरु भएको होइन दुई हजार तिन सालबाट एउटा सामान्य विराटर जोबाट सुरु भएको आनुहुन्छ आज यो अवस्था आइपुग्दा अब तपाईँ आफूले हेर्नु सक्छ हरेक क्षेत्रमा हरेक ठाउँमा तपाईँले धेरै अधिकार हुने विषयहरू अधिकार देखिराख्नु भएको छ र अन्य क्षेत्र अलिक बढी अब विभिन्न पार्टी निकट भर संगठन अगड़ी बढ़ी राखियों अवस्था में मजदूर एक करा सकून अब एमआरए निकट भनेको छ कङ्ग्रेस निकट भनेर नाम दिएको छ मजदुर सङ्गठनहरूलाई अब मजदुरहरू सङ्गठन किन हुन सकिरहेको अवस्था छैन यस्तो छ अब त्यही त अलिकति राजनीतिक हिसाबमा पनि अब ट्रेउनहरू अवस्था छ पार्टीगत आस्थाको आधारमा ट्यौलिनहरू हिँडेको अवस्था छ होइन त्यसले केही समस्याहरू त निम्तिको छ तर पनि हामी एउटा के प्रयास गरिरहेको छौँ भन्दाखेरि त्यो हुँदा पनि अब हामी समितिमा जानुपर्छ हामी यो अहिले नेपालका एघार नासनहरू त्यसमा आबद्ध भइसकेको अवस्था छ हामी चाहिँ हामी एउटा आफ्नो चाहिँ हब र अधिकार र पेसागत चाहिँ हामी समितिमै उठाइरहेको अवस्था छ अहिले होइन त्यो चाहिँ हामी अब एक हुन नसक्नुमा यहाँकै कमजोरी होइन त्यसो अब कमजोरी पनि भन्नुपर्छ तर पनि हामी चाहिँ एक भएर हिँड्न सके तापनि तर सर्गिक मुद्दाको चल हामी एक नै छौँ अहिले अब आठ घन्टा काम आठ घन्टा आराम आठ घन्टा मनोरञ्जन यो पाएका छन् श्रमिकले हेलो यहाँले सुनिरहनु भएको छ हमी कंग्रेस निकट ट्रेड यूनियन स्वतंत्र का जिला अध्यक्षसंगाकाथ रंग को संपर्क टूटे रक्तदान कार्यक्रम को आयोजना कंग्रेस निकट ट्रेड यूनियन स्वतंत्र का जिला अध्यक्ष लक्ष्मण भट्टराय हमारियों गयट ट्रेड यूनियन जीफंड जिला अध्यक्ष गोविंद अर्यलसंग कु विभिन्न संगठन ने विभिन्न कार्यक्रम को आयोजना कर आज मई दिवस समझ मई दिवस मना अब हमी लग् नेक माओवादी निकट अखिल क्रांति ट्रेड यूनियन महासंघ ने आज मई दिवस कसरी लिशेषरी उसने मुद्दा उठाईरा अवस्था छब मजदूर को मुद्दा लाओवादी अहिले उठाइराखेको यो अवस्थामा अन्य पार्टीहरूले पनि नउठाएका होइनन् तर विशेष जोड भने नेकपा माओवादीले दिएको छ हामी मजदुरको पक्षमा औकालात गर्छौँ श्रमिकको पक्षमा गरिबको पक्षमा भनेर अहिले संविधान सभाको निर्वाचनमा समेत नजाने एउटा घोषणा गरिसकेको यो अवस्थामा नेकपा माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले मई दिवसलाई कसरी लिन्छ कसरी कार्यक्रम आयोजना गर्दैछ हामी यस विषयमा कुराकानी गर्दैछौँ जिल्ला सदस्य बहादुर खड्का हुकुमसँग हामी कुराकानी गर्दैछौँ र मै दिवसकै सन्दर्भमा रहेर हामी आज अर्पण बहसमा केन्द्रित भइराखेका छौँ तर मै दिवस मनाइरहँदा मजदुरको ती हक अधिकारका कुरा एकातिर छन् दिवसका अवसरमा मात्र यी आवाजहरू उठ्ने गर्छन् पछि विभाजित हुन्छन् जुन हक अधिकार नपाइराखेको कुरा पनि छन् बेला बेलामा त्यस्ता आन्दोलनहरू पनि छन् कल कारखानामा अथवा कुनै सङ्घ संस्थामा ती युनियन बनाएर मजदुरहरू आन्दोलित भइराखेका समाचारहरू पनि आइराखेका छन् आज कसरी लिएको सकिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ जिल्लाले यस विषयमा हामी कुराकानी गर्दैछौँ जिल्ला सदस्य हुकुमसँग हुकुमजीलाई स्वागत छ रेडियो अर्पणको हजुर धन्यवाद कसरी मनाउँदैन यहाँहरूले मई दिवस हामीले यो अर्थवादी बाद र वर्गसँगै बादका विरुद्ध सङ्घर्ष गरौँ राष्ट्रिय स्वाधीनताका पक्षमा तथा नोकरसाई दलाल पुँजीपतिका पुँजीवादका विरुद्धमा गर। सङ्घर्ष गरे चौबिसौँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्य रूपमा मनाउँ भन्ने मूल नाराका साथ हामी मात्र मजदुर वर्गका लागि हामीले यो अन्तर्राष्ट्रिय मजदुर दिवस एक सय चौबिसौँ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउन लागिराखेका छौँ र हाम्रो अन्तिम तयारी भइराखेको छ र हामीले एघार बजेदेखि ब्रेन्द्रबाट ऱ्याली सुरु गरेर चौबिस कोटेमा हामी भनौँ भव्य आमसभा गर्ने मजदुर दिवस मनाइरहँदाखेरि मजदुरका हक अधिकार स्थापित गर्न यहाँहरूको यो सङ्गठन रहेको छ कस्तो महसुस भइरहेको छ मजदुरको अवस्था कस्तो छ हक अधिकार स्थापित गर्न सक्नु भएको छ जस्तो लाग्छ यहाँलाई यो मजदुरहरूको हक अधिकारको निम्ति हामी हाम्रो सङ्गठनले पच्चिस रुपियाँ अधिकार पत्र पेस गरेको छ यहाँको सरकारलाई भनौँ पेस गरेको छ र हामीले मजदुरहरूको निम्ति हामीले न्यूनतम मजदुरहरूको न्यूनतम तलब भनेको पन्ध्र हजारदेखि सत्र हजारसम्म हुनुपर्छ भनेर रा हामीले राखेका छौँ र रा मजदुरले आठ घन्टा काम आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जन गर्नुपर्छ होइन गर्न पाउनुपर्छ र मजदुरका बालबच्चाहरूले भनौँ नि शिक्षाको व्यवस्था हुनुपर्छ र मजदुरहरूलाई यहाँको राज्यले सम्मान गर्नुपर्छ यहाँका भनौँ मालिकहरू कुजीपती वर्गले यहाँको सम्मान गर्नुपर्छ भन्ने मागहरूसहित हामीले पच्चिस बुढे अधिकार पत्र पेस गरेका छौँ र यो अधिकार पत्रको लागि पत्रको लागि यो मागहरूको लागि हामीले निरन्तर सङ्घर्ष गर्नेछौँ र मजदुरहरूलाई सम्मान गर्न भनौँ यहाँका मालिकहरूलाई हामीले सिकाउनेछौ मजदुर बिना यो देशको उन्नति प्रगति विकास कुनै पनि कुरा हुन सक्दैन मजदुर नै सबभन्दा ठुलो शक्ति हो मजदुरले देश निर्माण गर्छ भन्ने हेतुका साथ हामीले मजदुरहरूका मागलाई अगाडि बढाइराखेका छौँ अब यहाँले यी मागहरू जुन भन्नुभयो भाषण गर्नुभयो यी मागहरू सरकारले पुरा गर्ने अवस्था राज्यले पुरा गर्ने अवस्था चाहिँ देख्नुहुन्छ यहाँले यो बिल्कुलै होइन हामीले भनेका छौँ हामीले विनम्रताका साथ आफ्ना नागहरू पेस गरिराखेका छौँ र यदि हाम्रा नागहरूलाई व्यवस्था गरिन्छ मजदुरहरूका नागलाई व्यवस्था गरिन्छ भने हामी मजदुरहरू एकजुट भएर हामीले हाम्रा सशक्त आन्दोलनका कार्यक्रमहरू सङ्घर्षका कार्यक्रमहरू हामीले तय गर्नेछौँ र हामी यो सङ्घर्षका कार्यक्रमद्वारा मजदुरका क्रांति का कूरा यहाँ अब जो मई दिवस मनाई रहता एक सौ दिवस मना अब मग पूरा भन्दोलन करसो हक अधिकार स्थापित करना का अब सब पक्षला समेट सरकार अगा बढ़ी कि ये अवस्था में यहाँ को मग माग पूरा भन आंदोलन करने मजदूर संगठित बनाने संभावना कसरी अगाडि बढाउनुहुन्छ कसरी आन्दोलन गर्नुहुन्छ यहाँले यो एक सय चौबिसौ मे दिवस आफैमा क्रान्ति हो हामीले मात्रै क्रान्तिका कुरा गरिराखेका छैनौँ यो मे दिवस एक सय चौबिसौँ मे दिवस जुन मनाइ मनाइराखेका छौँ हामीले यो नै क्रान्ति हो भन्ने कुरा बुझ्नु र अर्को कुरा के हो भने यहाँको राज्यले जुन प्रकारले भनौँ न अहिले निर्दलीय शासन जुन लाग्न खोजिराखेको छ र हामीले भनिराखेका छौँ सर्वोच्च अदालतलाई पनि चिनिराखेको छ यो मजदुरको हकितको लागि नभएर यहाँ बित्ता सम्झौताका कुराहरू आइराखेका छन् हरेक कुराहरू यहाँ ल्याइराखेका छन् दलालहरूले यी दलालहरूका विरुद्धमा हामी सङ्घर्ष निरन्तर सङ्घर्ष गर्नेछौँ यो सङ्घर्ष भनेको नै क्रान्ति हो यो मे दिवस भनेको नै क्रान्ति हो मजदुरले चाह्यो भने यो विश्वलाई नै ठप्प पार्न सक्छन् र आफ्ना हक अधिकारहरू पुरा गर्न सक्छन् एक जुट हुन्छन् र हामीले विश्वास गरेका छौँ मागहरू पुरा गराएरै छार्ने अब यहाँहरूका पनि मजदुर छन् कङ्ग्रेसका पनि मजदुर छन् एमालेका नि मजदुर छन् अरू पार्टीहरूका नि मजदुर छन् अब कसरी सङ्गठित हुन सक्नुहुन्छ कसरी मजदुरको हक अधिकार स्थापित गर्न सक्नुहुन्छ यहाँहरूले होइन कसरी को होलान् कोही ट्रेड युनियनहरू होला मजदुरलाई हतियार बनाएर एउटा कमाउने खालको एउटा खोलेका होलान् तर हामी यो भन्न चाहन्छौँ कि जुनसुकै पार्टीका मजदुरहरू भए तापनि सत्यताको पक्षमा आफ्नो अग्र अधिकारको निम्ति लड्न तत्पर मजदुरहरू एकजुट भएर हामीले गरिब शोषित उत्पीडित मजदुरहरूका पक्षमा हामीले हाम्रा आन्दोलनहरू र सङ्घर्षहरूमा हामी सबैलाई मिलाएर हामी भनौँ मजदुरका हकितको निम्ति हामी एकसाथका साथ, साथ राज्य होना यहाँ का बनू उद्योगपति मालिकर संग हमी जाने पैला हम शांतिपूर्ण आंदोलन होने रेस पर यदि माग पूरा करेन भने सशक्त आंदोलन में जाने अब यहाँ लगे कद पार्टी ने हमी हना भान यहाँ हो बिल्कुल होना तो भान तीय लगे होान जब तो ता ता फोल ओढ़ मजदूर बुढ़ियो हस्त हुमजी आज मजदुर दिवस कार्यक्रम राख्नु भएको छ सफल रहस् हामी पनि शुभकामना व्यक्त गर्छौँ र अहिले पनि छुट्टौँ हामी क्रान्तिकारी ट्रेड युनियन महासङ्घ जिल्ला सदस्य हुकुम र मई दिवसको अवसरमा हामीले विभिन्न पार्टी निकटका संगठनहरूसँग कुराकानी गर्यौं जो पार्टीहरू विभिन्न आस्थामा लागेका छन् यी संगठनहरू मजदुरको हक अधिकार स्थापित गर्नको लागि पनि एकीकृत हुनुपर्ने अवस्था रहेको छ यो सन्देश सबैमा जानुपर्ने आवश्यकता पनि छ आजको लागि अर्पण बहसको समय सकिएको छ आगामी साता कुनै एक विषयवस्तुका साथमा हामी उपस्थित हुनेछौँ श्रृंखला सुन्भयो धन्यवाद दिन चाहन्छु प्रविधि संयोजनमा साथ सा। देर दिने सा। साथी रिजनलाई पनि विशेष आभार प्रकट गर्छु कार्यक्रमबाट ध्रुवराजु नमस्कार